नेटवर्कको कार्यक्रम श्रुति सम्बेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत केमेरेको स्वागत श्रुति सम्बेकको आजको श्रृंखलामा पनि हामी रमेश दियालीको उपन्यास छाप्रो नम्बर पचपन्न लिएर आइपुगेका छौ हामीले गएको साता छाप्रो नम्बर पचपन्नको पहिलो श्रृंखला वाचन सुन्यौं पहिलो श्रृंखला वाचनमा पात्र परिचय शुरूआत भएको छ र केही कथा अगाडि बढ़ेको छ छाप्रो नम्बर 55 रमेश दियालीको दुई हजार पचहत्तर सालमै प्रकाशित प्रथम पटक प्रकाशित पुस्तक हो दुई हजार पचहत्तरमा प्रकाशित भएको पुस्तक छाप्रो नम्बर पचपन्नको दोस्रो श्रृंखला अब वाचन शुरू हुन्छ शिविर छोड्नु र आफ्नो देश छोड्नु मर्नु बराबर थियो मेरो लागि तर व्यवस्थे अब मैले देश फर्किने आशा टुटेको देखेँ शिरमा कफन बाँधेर मैदानमा उत्रिएको योद्धा चाहिँ हातमा फर्म बोकेर आईओएमको अफिस गएँ आइओएमको कर्मचारीलाई फर्म बुझाए कर्मचारीले सोधपुछ गरे एक्लै जाने हो परिवार नै को छ र योसँग जान्छु भन्नु मनमा त लागेको थियो तर म सम्हालिँदै बोले एक्लै जान्छु सर तिम्रो श्रीमान छैनन् श्रीमानको कुरा गर्दा म मौन भएँ मन भागानी हो मुटुचिरियो तिमीले मेरो घाउमै नुन छुक छर्के मरिसके भन्ने आँटै आएन नभने पनि भएन भने एक वर्ष अगाडि खसिसके कुन देशमा जान चाहन्छौ जहाँ भन्नुहुन्छ त्यही जान्छु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 सजिलै हार खान पनि सकिन्न सङ्घर्षका कदमहरू अघि बढाउँदै हिँड्लाई नै जीवन ठाने पुनर्वासको फर्म त भरियो तर कहिले मनमा शान्ति भएन दिनहुँ डाँडामा चिट्ठा हेर्न जानुपर्थ्यो एक बिहान भात खाएर चिट्ठा हेर्न जाँदै थिए पुलिस चौकी छेउमा एकजना बुढाबाई रोइरहेको आवाज सुने पिपलको फेदमुनि बसेर रुँदै थिए उनी बर्कोले मुख छोपेका थिए छेउमै छो गर निहाले हटाउँदै टाउको उठाएर मलाई हेरे मेरो मुखबाट फुत्त आवाज निस्कि निस्किहाल्यो के भयो बा किन यसरी एक्लै रुनुभएको बा बिस्तारै सासभित्रभित्र लिँदै बोले मलाई अशान्ति भा छ अशान्ति कस्तो अशान्ति बा मैले सोधेँ आँछु पुछ्दै बोले भोलि मेडिकल छ पर्सि उडान छ घरमा रुनु पटक्कै मन लागेन उनका कुराले म पो सोचमग्नए उनले थपे मलाई पटक्कै त्यो अमेरिका जान मन छैन घरमा भन्नु भएन त भने तर भनेर केही लाग्दैन सबैले कराउँछन् जाहानले बसी खान दिएन भात खान बस्यो कान खुसोखुसो गर्दै बोल्छे सबैले जमिन छाडिसके माथिबाट उडेर कता पुगिसके भन्छे बेकारमा हामी मात्र यो छाप्रोमा बसेर के नै गर्ने भनेर रा कराइरहन्छे नानी मैले रुने ठाउँ नै पाइन बाको कुरा सुन्दा मलाई नमिठो लाग्यो छोराछोरी छैन नि त छन् नि छोराछोरीले मलाई नसोधी फर्म भरेछन् नानी मलाई धित पुग्ने गरी रुन देऊ उनको कुराले मेरो मन चोडियो मैले केही भन्न सकिनँ म आफै दोधारमा छु आफैलाई रुन मन लागेको छ ती बालाई केही भन्न सकिन मेरो आँखामा आँसु भरियो आंखा बंद करे एक आईओएम को सेतो गाड़ी आईपुग बा जुरुक्क उठरे गाड़ी तेर गए मेरे डीएचएस को तारीख आगे हाथ में चिट्ठा बोकर घर आए रहा रहा मन का अप्ारा भित्र भित्र दबा हांसरे उड़ाईदी दुख मनेर झोकराउन को अर्थ देखी उथी कैम्प में चुनाव शुरू हो, हो। तीनवटा सेक्टर माकी थे सैक्टर बीडी ई अटर खाली भई सकता चुनावी माहौल के कस्तो हुँदैछ भनेर बुझ्नका लागि नेपाल सरकारका प्रतिनिधि झापा सहायक सीडिओ डम्बर प्रसाद निरौला आएछन् उनी शिविरलाई अवलोकन गर्दै थिए साथमा अरू पनि थुप्रै थिए युएनएचसीआरका प्रतिनिधिहरूको बैठक बसिरहेको थियो पुनर्वास प्रक्रिया नहुनेले मात्र उम्मेद्वारी दिन पाउने रहेछ सीडब्ल्यूसी का भोलिन्टियर साथीहरूको फितलो उपस्थिति देखिन्थ्यो खाद्यान्न वितरण रोकेको पनि पाँच दिन भइसकेको थियो स्कूलले विद्यार्थीहरू खाली थाल बोकी हामी भोक भोकै जान सक्दैनौं भन्दै सीएमसी अगाडि नारा जुलुस लगाउँदै थिए हामीहरू बोरा र झोला बोकिदिन्थे नै राशन गोदाममा पुग्छौ तर रित्तै फर्कनुपर्छ अब त अति भइसक्यो टूल टूलु हेरेर बस्नु बाहेक हामीसँग कुनै विकल्प नै थिएन डाक्टर भुम्पा राईले ठूलो आश्वासन दिइरहन्थे डोनर मार्फत सहयोग मिल्यो भने पुरानै हिसाबले खाद्यान्न वितरण गर्ने भनेर बताउँथे भोलिपल्ट बिहानै उठे हातमुक्त भएर चिया बसाले मनले के के सोचिरहेको थियो चिया पत्तै पाइन मेरो ध्यान आकर्षण गर्ने कुनै वस्तु थिएन एक कप चिया लिँदै एक्लै सुरूप स्वरूप पिए बाहिर हेरेँ पानी परला परला जस्तो जम्म थियो आकाश डिएचएसको चिठा खोज्दा खोज्दै झन्डै ढिला भएको बल्ल बल्ल भेट आज डिएचएस छ हतारिँदै कागजपत्र बोकेर बाहिरिए बाहिर निस्कने बित्तिकै थाहा पाएँ जितु काकाको उडान रहेछ आज सेक्टर ए छाप्रा नम्बर एक सय त्रिहत्तरमा बस्दै का जितु काका क्याम्पभित्रको स्कूलमा टीचर थिए अझ उनी खेलकुदमा राम्रा थिए उनलाई सबैले जितुकाका नामले चिन्थे कुन देश जाने रहेछन् मैले पत्तो पाइनँ एकैछिनमा आइओएमको गाडीले दमक पुर्यायो म लाइनमा मेरो पालो आउन लाग्दा मुटु छिटो छिटो चले चाहिँ लाग्यो यता जाउँ कि उता जाउँ भइरह्यो मेरो नाम बोलाइयो दमाई गंगा नाम नामभन्दा पहिला थर बोलाउँदो रहेछ नि आको चलन बसेको ठाउँबाट जुरुक्कको उठेर भित्र गाए कोठामा खैरी मान्छेले सोधफुस गर्न थाल्यो अर्कोतिर बसेको नेपालीले मैले बोलेको र खैले भनेको कुरा उल्था गरिदिन्थे किन जाने अमेरिका तिम्रो को छ त्यहाँ बुटानको आन्दोलनमा गयो कि गैनौ प्रश्नमाथि प्रश्न सोधे आफै हिँडेको बाटो त मलाई था थिएन के के भन्नु थियो र सम्झन सक्ने जति सबै भनिदिए खैरे दायाँ हत्केलामा चिँडो अड्याएर बसे अब तिमी जान सक्छौ उल्था गर्नेले मलाई बाहिरी न मैले हुन्छ भन्ने अर्थमा मुन्टो हल्लाइदिएर बाहिरिएँ बेलुकाको चार बजे आइएमओको गाड़ी चढेर छाप्रामा फर्किए शिविरले बास बस्न खोज्दै थियो अब तिमी जान सक्छौ उल्था गर्नेले मलाई बाहिरी नने मैले हुन्छ भन्ने अर्थमा मुन्टो हल्लाइदिएर बाहिरिएँ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 परिवारसहित बार अमेरिका उड्ने अन्तिम तयारीमा जुटेकी कलिमाया मगर बेलडाँगी शिविरको सिसौघ घीमा अवस्थामा भेटिन् छाप्रा नम्बर दुई सय तेत्तीसमा शरणार्थी क्याम्पमा अभावको जीवन बिताइरहेकी कलिमाया भर्खर त तीस वर्षमा उक्लिगी थिइन् उनलाई कसले त्यो अवस्थामा पुर्यायो कसैलाई थाहा छैन हाम्रो सुरक्षाका लागि बेलडागी शिविर छेउमा प्रहरी चौकी छ त्यस चौकीले के हेर्छ त्यो पनि थाहा छैन पुनर्वासका लागि जानेहरूलाई अन्तिम विदाई गर्न शिविरका अन्य मानिस चौकी छेउसम्म आउने गर्छन् विदाईको त्यो क्षेणमा कसैको पनि आँसु थामिँदैन आयोएमको गाडी चढ्दा भक्कानेर रुन्छन् हजारौंको आँसुले पोखेर सागर बनेको त्यो ठाउँको नाम नै रुन्चे चोक छ आज म पनि उही रुन्चे चोकमा छु आज खेम रिजाल दाजु जाँदैछन् क्याम्पसमा पढाउँथे उनी एक महिनापछि म आफै पनि यसैगरी छोडी जाँदैछु यही रुन्ची बसेर खुब रुनु मन छ यसैगरी सबैको विदाईमा आँसु झार्दै रित बस्ती शिविरका प्रत्येक छाप्रा टुरा गएका छन् शिविरका छाप्राहरू एक एक रित्दैछन् म भावनामा एक कोहोरिएँ मलाई झन प्यारो लाग्न थाल्यो अह म सक्दिनँ यो छाप्रोलाई एक्लै छाड्न यो छाप्रोको प्रत्येक बाँसका भाटाहरूले मलाई मा उत्तिकै माया गर्छन् जति म गर्छु यी मेरा हातले सजाएका फूलका गमलाहरूले मलाई बेहान बेलुका खोजी रहन्छन् मेरै हातको पानी नपाएसम्म हाँस्न पनि सक्दैनन् छाप्रोको प्रत्येक कुनामा मेरो छाया छ मैले मा टेकेको माटो र बाल्यकालदेखि खेलेको ठाउँलाई कसरी चटक्क छोडेर जान सक्छु जन्म दिने कर्म दिने दुवै भूमि महान हुन् आमाकै दर्जामा राख्छौं जन्मे तो भूटान थे तर मेरे बाल्यटोस खेलते हुए जी सोचियो मन कमजोर चीजाउ चा, पेलचोटी हवाई जहाज चढ़ दोलाबारी काठमा सम्मी को होटल में सद खाभ फरकई हमी देर कैंप का मिशिया थे जहाज आरोकी हमी संगे आईओएम का कर्मचारी भेड़ा बाख्रागरी डोराइर थे एक अर्थ में सही थी हमी कई हवाईजहाज चढ़ आकाश में उड़ेगर देखा मात्र थे नजिक बा समेत देखा थे मन में कौतूहल रर भी थे तर हमी के नजान्ने के हमीर जाने का नदेगा छहींरी उन्नी डो मैं झनक्कर छूट्यो हमारे झोला झाटी अघि नई जहाज हाली सके नाम बोलाउं चेक जांच करते थे हमीर जहाजसम पुरावने बस गेट बाहर हमी पर्खी रहे हमी सब बस में उभर जहाजसम पुग्यौ जहाजा ये नजीक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 जहाजको ढोकामा उभिएर हिमाली शेर्पाहरूको पहिरनमा सुजिएकी केटीले नमस्कार गरिन् म अकमक्क परे र एकछिन पछि मुखले नै नमस्कार फर्काए केटी खिस्सा आँसिन् सबैजना जहाजमा बसे म भन्दा अगाडि वृद्ध आमाई थिएन मर्ने बेलामा आकाशमा उड्न पाइने भयो भन्दै थिइन् म जहाजको झ्यालमा बसेको छु झ्यालबाट बाहिर हेर्दै थिएँ एउटा अर्को जहाज चराजै फुर्र उड्यो हामीलाई पनि यसै उडाउँछन् मनमनै सोचे केही समयपछि म चढ़ेको जहाज पनि कुद्न थाल्यो एकछिन जमिनमा कुदेपछि उसले भुइँ छोड्यो अनि आकाशमाथि उद्धियो मलाई डर पनि लाग्यो आनन्द पनि बादललाई पछाउँदै जहाज काठमाडौँ तर्फ उड्यो शेर्पेनी पोसाकमा सजिएको के केटी बदाम बाँड्दै आइन् बदाम खाँदै गर्दा काठमाडौँ आइपुगेछ जहाज भोइमा रोकियो सबै ओर्लिए आइओएमको बस हामीलाई पर्खिरहेको छ बसमा चढेर बाँस बारी हामी जस्तै शरणार्थीहरू पनि धेरै थिए बेलुका भात खान बोलाए सबै लाइनमा बसेर भात खान लाग्यो टमाटरको अचार स्वादिलो भयो भात धेरै खाइयो दुई दिनपछि काठमाडौँबाट अमेरिका उड्नुपर्ने सूचना पाइसकेकी थिए दुई दिनसम्म काठमाण्डुमा ओरिएन्टेशन क्लास भयो फेरि मेडिकल चेक जाँच गरियो अमेरिका उड्ने दिन बेलुका पाँच बजी आइएमको बसमा चढ़ाएर त्रिवन अन्तर्राष्ट्रिय विमानस्थलहरू लग्यो विमानस्थलको अगाडि गाड़ी रोकियो र हामी बिस्तारै भित्र गयौं जहाज बसिरहेको छ सायद हामीलाई पर्खेको होला साँझ झमक्क पर्न लाग्दा काठमाण्डौ रातको अँध्यारोमा झिलिक बल्दै थियो मान्छेहरूको ओहोर दोहोर एयरपोर्टमा बाक्लिँदै थियो नेपाली युवाहरूको घाँटीमा मखमली फूलको मालासँगै खाडी मुलुक जानेहरूको लर्को पनि बाक्लै थियो हामी भने यो देशको माटोबाट अन्तिम पाइला उठाएर आकाशमा उड्ने तर्खरमा थियौ फर्केर कहिल्यै आउँदैन होला भन्ने पीरले मेरो आँखा भाँसिएका थिए हातमा आयोएमको झोला र छातीमा आयोएम लेखेको ब्याज टाँसिदिएका थिए सबैले ट्वाललाई परेर हेर्थे मलाई अप्ठ्यारो लाग्थ्यो हामीहरूलाई पहिला बाटो छोडिदिन्थे मान्छेहरू यताउता हिँडिरहेका छन् हातमा आइओएमको झोला बोकेर जहाजको दैलोमा पुगे गोरी केटीले हात हाल लाइन् जहाज जहाजभित्र पस्दा अचम्म लाग्यो हाम्रो घरभन्दा त कताउ कता विशाल रहेछ मेरो कल्पना कल्पनाभन्दा धेरै ठूलो विमान म मा सानो छँदा आकाशमा जहाज करायको सुन्दा खाँदै गरेको थाल बोकी बाहिर आएर ट्वाललाई हेर्थेँ जहाज त्यो क्षतिजभित्र नहराउन् जेल उड्न पाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो सोच्थे साँच्चै चराहरूलाई हेरेर बनाएको होला जहाज म अल्लमल्ल हुँदै बालाई सोध्थेँ बिचरा बाउलाई के नै थाहा र आज म जहाजको पछाडिको झालकै छेउमा सिट बथाचक्क बसे मेरो छेउमा अदवैसी आइमै आएर बसिन् सोधिहाले कुन शिविरबाट आको आमा तिमी शिविरबाट हो भन्दै उनी रुन लागिन लागि के भू सन्चो छैन मैले फेरि सोधेँ मेरो ठूलो छोरो छोड़ियो किन र सँगै प्रोसेस गरेको होइन बजियाले बस्तीकै केटी बिहे गरेर प्रोसेस भएन छोरा छुटेकोमा उनलाई पिर भएछ पिर्नमान पछि आउँछन् भन्दै सम्झाउन खोज्दा म आफै भावुक थिए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 विवास भएर नेपाललाई धन्यवाद दिँदै विधायीका हात हल्लाए अन्तिम पटक यो विशाल धरतीलाई छुन मन लागेर आयो जुन धरतीले मलाई आफ्नो समझेर एक पाइला जमिन दिएको थियो म र मसँग सुरक्षित बाँचेका सम्झनाहरू मुटुभित्रै हुकुस मुकुस भएर एक एक थोपा गरी आँखाबाट निस्कन थाले मैले रोक्नै सकिन मेरो छातीभित्र यो देशको माया छ बाँचुन्जेल ऋणी छु धरती माता मिलेछ भने ढोग्न आउला मनमा कति कुरो आइरह आइरहेर्दै जहाजको सानो झ्यालबाट पुनः बाहिर चियाए पर परसम्म फिजिएको यस धरतीको माटोलाई नमन गर्न मन लाग्यो जय जय हो काठमाडौँलाई एक फन्को मारेर जहाजले अनन्त आकाशको बाटो समायो अनि बादललाई चिर्दै माथि माथि जान थाल्यो हेर्दा हेर्दै एकैछिनमा झ्यालबाट तल देखिएको झिलिमिरी देखिन छोड्यो बादलै बादल पछाउँदै जहाज उइकियो थाकेको मस्तिष्कले मेरो टाउको गह्रौँ भएको भानुभयो सिधा अड्याउन नसकेर टाउकोलाई जहाजको छेउमै अडेश लगाएकी थिए जहाजभित्र फिल्म पनि देखाउँदो रहेछ छेउमा बसेकी आई माई बोलिन् आई माई के भनौं बुढी देखिन्थिन् मैले पनि टाउको गुमाएर हेरेँ हो रहेछ रहे। रहे त फिल्म पनि हुँदोरहेछ फिल्म नेपाली थिएन मैले त बुझ्ने कुरै भएन बिचरा ती बुढीले झन् के पो होला र अङ्ग्रेजी भाषा भाषा नबुझे पनि फिल्म हेर्दै थिए सबै गोरी गोरी केटीहरू चिरिच्याट्ट पहिरनमा सज्जिएर खानेकुरा बाँड्दै आउँदै रहेछन् मलाई पनि भोक लागेको थियो बात पनि दिन्छन् होला भनी लाग्यो सोचे अब दाल भात टमाटरको अचारसँग टन्नै खान्छु के खान्छ भनेर सोधेकी रहेछन् मैले बुझिनँ टाउको मात्र हल्लाएँ एउटा कागजको पोको हातमा राखिदिए मैले बिस्तारै त्यो पोको खोले तोस रोटी पो रहेछ यस्तो त सानोमा कति खाइन्थ्यो कति मुखमा हालेँ स्वाद भिन्नै रहेछ बिहानदेखि पेटमा केही हालेको छैन छेउमा बसेकी आइमै भन्दै थिइन् मैले उनको रोटीको पोको खोल्न सहयोग गरेँ यस्तोले के पेट भरिन्छ र भन्दै उनले ओठले फ्रयाउँदै मुखमा हालिन् म भने उनले खाएको हेरिरहे अनुहारमा सन्तुष्टि पटक्कै थिएन लगत्तै कोका कोलाई पिएर डकारन् ढ्याउ दिएको सबै रोटी खाइसक्दा पनि मेरो पेट भरिएन कोका कोलाई गिलासमा हालेर दिए स्वाटै पिदे काँटी पोल्दै त्यो पेटसम्म पुगेर एकैछिनमा नाकबाट ढ्याउ गर्दै डकाएर गर आयो सँगै बसेकी आई माईको पनि गनगन सकिएको थिएन भन्दै थिएन के हालेर दिएछन् र कस्तो पिरो उनको कुरो सुनेर अगाडि बसेको मान्छेले पुलुक्कै हेर्यो लागेको वा आमा छटपट्टिको देखेर मैले सोधे उनले टाउको मात्र हल्लाइन् आफू बसेको सिटमा बिस्तारै उठाएर झालपट्टि राखेँ आईमाइल वाक वहाक गरिन, गोरी केटी कुदे आईंदा सानों पोलिथिन को झोला दीन्न झोला में मुख राख रा, वालवालती छादिन्न वरीपरी बस का ट्वल हरें छाते लथपत्ती मुख हाथ लेपुस्ते घोप्टो पड़े बसिन् मैं पिशाबले बेसरी झापे थे अब कसरी जाने भीर लगे एक चीन तथ था बसे हाथ पेट में राखे घोप्टो पड़े रा सुत्ने प्रयास करे भि आंद्रा बटारे फेरी डावा आयो मेरो अगाडिको सिटको मान्छे जुरुक्क उठ्यो सर आशर जहाजको पछाडी गयो मैले मा हेरि मात्र राएँ उ स्वाट सानो कोठामा बस्यो टोयलेट गएको बुझ्न गाह्रो भएन म पनि जुरुक्क उठेर त्यहीँ गएर उ बिराएँ केही बेरमा दैलो घरक्क का खोल्दै त्यो मान्छे बाहिर आयो म भित्र सिरे सानो टोयलेट रहेछ पिसाब फेर्न बसेँ अह पिसाब पटक्कै आएन असजिलो भयो आँखा चिम्लिएर बिस्तारै पिसाब फेरे यताउति हेरेँ केही देखिनँ पेपरको पोकी राखेको रहेछ छेउमा पेपर ताने लामो रहेछ बीचमै चुडियो सोचेँ अब पेपरले छोपिदिन्छु वात्तै टोयलेटमा पेपर फ्याँकेँ रुवामा पानी आले चाहिँ पेपर पानीमै हरायो टोयलेटको दैलो घरक्क उग्रियो म लाजले रातो पिरो भएँ दैलोको चुकुल लगाउने बिर्सिएछु म हतार हतार बाहिर आएँ टोयलेट जानेको लाइन लामै रहेछ सबैले मलाई नै हेरे एकदमै लाज लाग्यो म आफ्नो सिटमा गएँ गोप्टो परेर सलले मुख छोपेर बसेँ निद्रा पटक्कै लागेको छैन यो निद्रा भन्ने पनि अजीबको हुँदो रहेछ चाहेको बेलामा नआउने म खुशी छु या दुखी आफैलाई थाहा छैन आफू हुनुको महत्व आफूलाई मात्र अनुभव हुँदो रहेछ मनभरि कुरा खेल्न थाले मेरे यात्रा संगसंगे जीवन का रंगीन सपना मैं यात्रा दुबई आईप्रे जहाज रोक पाए भोली बिहान फिर अर्क जहाज में जान् पर्यर जीव पूरे उहान अज आधा रात बाकी कह आईपूगे भन्ने सब बिहानो अंजान देखे सब अनु लगने में अचानक मैं आपग्ही समझे आपू हुको ठावर डुले समय समझे मरीच पानी खाना न सक्ने मेरा बहुले खर्च करी गरी मेरे सुख का समझेला उनको अन्हार उनको खुशी समझे मन भावुक भो तो रात हमीते दुबई को विमान बस्यौं भोलि बिहान फेरी अर्क जहाज में छाज बिस्तार अमेरिका तर मेरे मन एक ठाव में बस्त सकेन कति बेला अमेरिका को कल्पना करते बेला उप्रो में आईप्रग्थे जहां को जस्तु वस्तु समझे छाप्रोभर अर्थ लगे श्रुति सम्भेगमा अहिले तपाईँले सुन्नुभएको वाचन रमेश दियालीको उपन्यास छाप्रो नम्बर पचपन्नको वाचन हो यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ उज्यालो कार्यक्रम श्रुति सम्बेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्भेग तपाई उज्यालो रेडियो नेटवर्क काठमाण्डमा नब्बे मेगाहरू सँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेगमा हामी रमेश दियालीको उपन्यास छाप्रो नम्बर पचपन्नको वाचन सुनिरहेका छौन आइपुगेछ सियाटलको मौसम वास्तव मनमोहक थियो जमिनभरि सेताम्बी हिउँ देखिन्थ्यो अघि जहाजमा छँदैदेखि देखेका ती सुन्दर अग्ला घरहरूले मेरो मन खिच्न सकेको थिएन अब के होला के गर्ने होला भन्ने सोचेर मन त्यसै अत्तालिन्थ्यो जहाजबाट विस्तारै ओर्लियो जित देखे पनि सब नयाँ लाग्थ्यो कोइ लिन आउँछन् भनेको सुनेकी थिए सायद आएका होलान् तर लिन आउनेलाई मैले कसरी चिन्ने अर्को चिन्ता थप्यो मनमा मान्छे नै मान्छेको भीड़ थियो त्यो अपरिचित भीड़मा मलाई लिन को आएको छ थाहा छैन जहाँ जता हेरे पनि कोही चिने जानेको लाग्दैन सबै आफ्नो धुनमा व्यस्त छन् म मा पनि मान्छेहरूको भिडलाई पछ्याउँदै हिँडे मनमा नै सोचे पक्कै कोही त लिन आएको होला यिनै मान्छेको पछि जान्छु यहाँका मान्छेहरूसँग सम्बन्ध जोडिहाल्नु मेरो सामर्थ्यभन्दा बाहिरको कुरा भयो समयको लम्बाइसँगै एउटा असजिलो भइरहेको थियो यो, यो, यो कस्तो विडम्बना अचानक मैले मान्छेहरूको भिड़बाट एउटा हात हल्लिँदै गरेको देखेँ सायद कोही मलाई नै लिन आएको होला भन्ने लाग्यो ठम्ब्याउन सकिन नजिक मेरा नाम लेखज प्रष्ट देखे मैं चिने सक्य रे मैं अल्मे कस्ट अनौठो उसको, अनौ उसको छेमें पुग्दा आवाज संगे झस्के में प्रष्ट बोले थी तिम्रो केश्वरकर मन हो के मेरो नाम देव, देव। यो नाम सुन्ने बितीके मेरे मन तरकित भो टाउक उठाए आखा गाड़ी अनुहार एक छीनसम हं ऊ मेरे पैला को देव हो किस्त लगे तर मैं सपना जस्त होइन जस्तो पनि लाग्छ मलाई यथार्थमा आउन निकै समय लाग्यो यस देशले देवला पूरै सिँगारिदिएछ पूरै परिवर्तन गरिदिएछ देवले मलाई चिन्यो या चिनिन थाहा भएन नचिनेको बेबलाई किन आयो मेरो मुखबाट कुनै शब्द नफुटे पनि मनमा भने हलचल भइरहेको थियो भन्ने कुरा धेरै भएर पनि उसलाई त्यति के भन्ने मेसो नै पाउन सकिन देवले मतिर पुलुक्क हेर्दै गाडी भएतिर जान इशारा गर्यो एयरपोर्टबाट गाडीमा चढ्यो मलाई देवले कता लाँदैछ भन्ने थाहा छैन सोध्न पनि सोधिन यस सहरको मौसम भने कस्तो राम्रो खुलेको थियो आँखा नै जलल्ल पार्ने मनै उजिल्य आउने फन् फन्का फन मार्दै गाडी चारताला माथिको सड़कबाट हुँकिँदै थियो भन नरिङा लागेर वाकवाकी आयो मुखमा अमिलो पानी वाल्न निस्कियो गाडीबाट मोन्टो निकालेर बाहिर फ्याँकिदिए आँखा चिम्ब गरे यस्तै हुन्छ सुरु सुरुमा आवाज नरम र मलिन थियो देवको परिचित छु त्यो आवाजसँग मिठो लाग्यो पानी खान्छ उसले सोद्धै पानीको मतिर बढायो पानी घटघट पिए गाड़ीको झालबाट बाहिर हेरे आकाशले छुने गरी ठड़िएका विशाल सुन्दर घरहरू छन् रोडहरू दोही पखाले जस्ता चिल्ला अनि कतै कतै हरिया डाँडाहरू देखिन्छन् पहर एउटा सुन्दर हिमाल देखे हिउँले पूरी ढाकिएको थियो साँच्चै सुन्दर लाग्यो गाडीमा चढ़ेको पाउने एक घण्टापछि बल्ल ओर्लने बेला आयो लामो श्वास लिँदै गाडीबाट बाहिर आए देवले हिँड्न इसारा गर्यो उसको पची पची दे उसको म उसको पछि पछि लागे घरभित्र गएपछि उसले आफ्नै कोठामा ल्याएको रहेछ भन्ने लाग्यो भान्सा कोठामा खानेकुरा पहिला नै राखिदिएको रहेछ टोयलेटर नुहाउने कोठा सबै देखाइदिँदै देवले भन्यो ल त म भोलि आउँछु आज बस्नु मैले उसको आफ्नै कोठावाला भन् ठानेको तर मलाई मात्र छोडेर ऊ अन्तै गयो म एक्लै भएँ कोठामा छक्क परेऊ जाने बेलामा खिस्सा हाँसेको थियो म थाकेर खाटमा पुलुक्क पल्टे खाटफान पनि घुमे झैँ जहाजमा बसेझैँ रिङ्गा आयो एकछिन उठेर खानेकुरा खाएँ खान मन थिएन थोरै खाएँ गएर फेरि खाटमा पल्टे मुसुख निदाय छु भोलिपल्ट बिहान जुरुक्क उठे नुहाउन पसे पानी चिसो मात्र आयो तातो पानी मिलाउन जानिन चिसै पानीले नुहाए देव आइपुगेछ मैले डोका खोले उसले अफिसमा लगेर फूड स्ट्याम्प कार्डमा नाम दर्ता गरिदियो सागसब्जी र अरू किन्ने दोकान हुँदै फेरि कोठासम्म छोडिदियो उसले इएसएल पढ्नुपर्छ भन्दै थियो इएसएल भनेको के हो मलाई थाहा थिएन यी कुराहरूको खासै चासो पनि राखेन त्यतिखेर पछि देवले नै भन्दा थाहा पाएँ अंग्रेजी भाषा नजान्नेहरूलाई अंग्रेजी दोस्रो भाषा भनेर पढाइदो रहेछ विशेष गरेर पुनर्वास भएकाहरूलाई निशुल्क पढाइने भएकाले भाषा जान्न र काममा लाग्न मदद गर्दोरहेछ अलिअलि पछि त म अंग्रेजी बोल्थेँ तर हामीले बोल्ने र यहाँका मान्छेहरूले बोल्ने फरक रहेछ दिनहरू बित्दै गए आरामसँग आनन्दले खाएर बसेकी थिए यहाँ कमी केही थिएन सबै सुविधा थियो तर सबैभन्दा बढी याद उही छाप्राको आउँथ्यो एक्लै हुँदा छाप्रो सम्झेर नियास्रो लाग्थ्यो अमेरिका आइपुगेको महिना दिन बितिसकेछ अब विस्तार यो देश मेरा लागि परिचित हुँदैछ यहाँ आएर केही नयाँ कुराहरू सिक्दैछु आफूले नेपालमा सिकेका र जानेका कुरा कतै केही नमिलिरहेछ यहाँ जति नै यहाँ घुलमिल हुन खोजे पनि नयाँ कुरा सिक्दा पनि कतिसँग भेट्दा पनि अझै नेपाल बिर्सन नसकिने भएछ एक्लो हुँदा झन बढी याद आउने शिविरहरू सब छिन्नभिन्न भइसक्यो अब त को कहाँ पुग्यो होलान् के गर्दै होलान् आफू अमेरिका भए पनि मन त्यहाँ टेक्न मुस्किल मान्थ्यो सानो कुराले पनि नेपाल आइपुग्थ्यो फुत्तै उडेर साँझ टल्किँदै थियो कपालको चुल्टो खुस्किएर च्याम्मै अनुहार छोप्यो टाउको झटारेर कपाललाई फेरि चुल्टो पारे अनि बेसरी गाँठो पारे अन्त्यहरू बढेसँगै मौसम चिसो हुँदै गएको थियो जालखुलेर बाहिर हेरे सिरिसिरी हावा चल्दै थियो आकाशमा बादलभित्र फाटा तारा देखिँदै दे थिए जुन उदाएको थिएन चूलोमाथि भाँडो बसाल्दै गर्दा दैलोमा आवाज आयो भाँडोमा तेल हालेर दैलो खोले देव उभिएको रहेछ भित्र आउँदा देवले हात छ्याउ गर्यो चुलोमा बसालेको तेल डढेसक्याएरे धुवा आउन थाल्यो फ्याज र खोर्सानी हाल्दा कराई हुरुहरु बल्यो देव कुदेर आयो भाड़ा समातेर भुइँमा राखिदियो म थाकेकी थिएँ शरीर गल्यो भुतुक्क थचक्क भुइँमै बसेँ गुम्मा थुम्थुमा आउँदै देव बोल्यो लाठी कस्तो धुवाँको कुरी मण्डल बनाएको यताको चुलो अलिक भिन्न खालको हुन्छ होस पुर्याएर खाना पकाउनुपर्छ नत्र आगो लाग्न बेर छैन देवसँग खुब लाज लाग्यो उसका चिम्रा आँखा हेरे अनुहार गोरो र लाम्चो बिल्कुलै पहिलाको जस्तै रहेछ त्यही देव जो मेरो बाल्यकालमै आँखामा बसेको थियो आज त्यही दिन फर्केर आए चाहिँ भयो वरिपरि अरे बिस्तारै कोठाको धुवा हट्दै जाँदै थियो बत्तीको उज्यालोमा थुप्रै सामानहरू देवको अगाडि देखेँ यता उसले बोलायो नजिक पुगेर भने किन मेरो छेउ आउनुहुन्न र मुस्सुक्क आँस्यो मिठो लाग्यो त्यो आँसु बिस्तारै देवको अगाडि उभिए सामानहरू दिँदै ऊ बोल्यो यो राख किचनका सामान खाना पकाउने भाँडा थाल र बटुकाहरू छन् किन दुःख गर्नु पर्यो र मैले सोधेँ कहाँ मैले किनेर ल्याएको हो त अनि कसले यो तिम्रो पैसाले किनेर ल्याइदिएको कसरी म मा अचम्म मान्दै थिएँ लाटी म तिम्रो केसवर्गर हो तिमीलाई आठ महिनासम्म संस्थाले पाल्छ अरू के के चाहिन्छ भोलि मलाई भन्नु हुन्छ भन्दै टाउको मात्र हल्लाए थप केही बोल्न सकिन देवको नजर भित्ताको फोटोमा पुगेछ उसले तस्बिर हेरेर निधार खुम्स्याउँदै सोध्यो कसको फोटो उसको प्रश्नली म बोल्न सकिनँ एकपटक बल गरेर आँखा छिम्म गरेँ आँखा नउगारी भनिदिए मेरो लोग्नेको एकछिनपछि देवले फेरि घाँटी तन्काउँदै सोध्यो अनि खोइ त लोग्ने हामी सधैँ साथमै छौं हाम्रो दुःखका विषादपूर्ण दिनहरूमा एकअर्काको हृदय सुमसुमाएका छौं समयले धेरै खुसी दिएन जति पलहरू या भनौं जीवनका सुन्दर क्षणहरू उनीसँग बिताए मेरो हृदयको कुना कुनामा बसेका छन् मलाई पूरे हल्लाइदिएका छन् अब ती सब मिठो अनुभूतिमा मात्र बाँकी छन् मैले मेरो अतिथ देवसामु छता छुल्न पोखिदिए खै कसरी हिम्मत जुट्यो ती बोल्न पनि म आफै पोखिएर खोप्टिएछु मनबाट तीको खिल चाहिँ हल्का भयो इतिहास फर्किँदैन पनि गम्भीर भएर बोल्यो मान्छेले बितेको समय र इतिहास फर्काउने कोसिस गर्यो भने जीवन जिउने बाटो नै बन्द हुन्छ बन्द बाटोमा कोही हिँड्न सक्दैन न त तिमी न म तिम्रो कुरामा तिमी सही छौ फेरी मेरो मुखबाट शब्दहरू निस्कन थाले देव म कस्तो अनौठो ठाउँमा आएर लिएकी छु मलाई मनपर्ने सब थोक भइदिए पनि हुन्थ्यो जस्तो लाग्छ मेरो बालापन मैले खेलेको मैदान र हामीले हेरेका फिल्मका दृश्यहरू मैले जीवनमा कुनै रंग छान्न सकिन रंगहरूको महत्व पनि थाहा पाएन देव अब निशब्द भयो जवाब किन् जुरुक्क उठे गये दुख मंद गए जानूपनी निकपटकस्बीर हेरे मेरे लोग्ने को तस्वीर झनउदास्यो तेरा झनई असहज भो बिहान को कलिलो काम के किरण संगे ईएससी क्लास तिर लगे मैं लीन देव नहीं आगे अंग्रेजी नजाने काम न पानी रहे अयमित क्लास जान क्लास में बस्ता शिविर में पढ़े याद आऊथ्यो रोमा कविता सबैला समझे देव ते बेला मेरे मन को देव उ दिन आंखा में मैं पढ़्भंद काम कर मन थी नभंद देव टुक्लुक्का आईप्रगो मैं देखने बितिक खिस्सा हाँसो यही हाँसो रामो बिल्कुल पैला को जस्ते ही। बड़ो अद्भुत हाँसो थेम को असली रूप आज प्रष्ट देव को आंखा में छचल्कि देखे सड़क में कूदि का मोटर एक रोक भे को ओहर दोहर पातलि गये ठावे उए देवे मेरे हाथ सामे भन् तिमी मैं काम खोज भोली नानु पर्च म झन बडी न त मस्तक पाएँ अझै मेरो लागि कति गर्दैछ देव बल्ल बल्ल बोले मेरा मेरो लागि तिमीले धेरै गर्यो म तिम्रो ऋण सायद यो जन्ममा तिर्न सक्दिन होला आँखाबाट आँसु झारेछन् आशु पछि दिँदै उसैले भन्यो किन चाहिँ कुरा गरेको आवश्यक सरसामानहरू देवले नै किनेर ल्याइदिन्थ्यो महिना दिन, दिन बित्न लाग्दा घरको भाडा पनि उसैले तिरिदिन्थ्यो मेरो लागि देवता नै बनेको थियो देव वर्षौंसम्म गुम्सिएर उक्कुस मुकुस भएका मनका भावहरू देवसँग पोख्न पाउँदा मैले एक्लो महसुस गरिदिनथे मैं लिए प्रेम को निश्चल और शांत रूप भेटे थे देवसंग को स्वामी पेसंगई आनंद का अनेकौ छाल मेरे हृदय पगलि सकता थी इसको चरम अनुभव मलाई तीस दिन थियो श्रुति सम्भेकमा अहिले तपाईँले सुन्नुभएको वाचन रमेश दिवालीको उपन्यास छाप्रो नम्बर पचपन्नको दोस्रो श्रृंखलाको वाचन हो यसको बाँकी तेस्रो श्रिएर अर्को साथ आउनेछौ छाप्रो नम्बर पचपन्न आजलाई श्रुति सम्भबाट प्राविधिक साथी संघर्षविष्ट र म अच्युत घिमिरे विदा हुन्छ नमस्कार शुभरात्री <laughs>